भइसकेका छौँ अर्पण बहसको यो श्रृङ्खलामा आजको अर्पण बहसको श्रृङ्खलामा हामी कुराकानी गर्दैछौँ चितवनमा भइराखेको रगतको अभावका विषयमा कुराकानी गर्नेछौँ त्यसै गरी जिल्ला ट्राफिक कार्यालयका प्रमुख रविन श्रेष्ठसँग पनि हामी कुराकानी गर्नेछौँ दुर्घटना बढिराखेको छ ट्राफिक सचेतना नअपनाएका कारण पनि दुर्घटनाले वृद्धि भइराखेको छ गत आर्थिक वर्षमा कति दुर्घटना भए कति राजस्व संकलन भए यस विषयमा हामी कुराकानी गर्नेछौँ सु। सुरुमा हामी कुराकानी गर्दैछौँ चितवनमा भइरहेको रगतको अभावका विषयमा हामी कुराकानी गर्दैछौँ क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका प्रमुख रमेश पौडेलसँग हामी कुराकानी गर्दैछौँ रमेश सरलाई स्वागत रेडियो अर्पणको कार्यक्रम अर्पण बहसमा रमेश सरलाई स्वागत कार्यक्रम अर्पण बहसमा हामी टेलिफोन सम्पर्कमा ल्याउने प्रयासमा छौँ रक्त सञ्चार क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका प्रमुख रमेश पौडेलसँग हामी कुराकानी गर्दैछौँ रगत किन अभाव भइराखेको छ चितवनमा बढी मेडिकल सिटीको रूपमा लिइन्छ चितवनलाई र बढी बिरामी चितवनमै आउने कारणले गर्दा पनि रगत बढी चाहिने चिकित्सकहरूले बताएका छन् र त्यसै अनुसार आपूर्ति हुन नसकेका कारणले क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरमा रगतको अभाव भएको छ र आपूर्ति हुन सकिराखेको छैन किन रगतको अभाव भइराखेको छ यो विषयमा हामी कुराकानी गर्दैछौँ क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका प्रमुख रमेश पौडेलसँग रमेश सरलाई स्वागत छ रेडियो अर्पणको अर्पण बसमा रमेश सरलाई स्वागत छ हामी उहाँसँगको सम्पर्कमा जोडिने प्रयासमा रहेका छौँ क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका प्रमुख रमेश पौडेलसँग हामी कुराकानी गर्दैछौँ त्यसै गरी अर्पण बहसकै हाजकै श्रृङ्खलामा हामी ट्राफिक जिल्ला ट्राफिक प्रहरले चितवनका प्रमुख रविन श्रेष्ठसँग कुराकानी गर्नेछौँ बढिराखेको दुर्घटना यसका कारण के होला यो विषयमा हामी कुराकानी गर्नेछौँ चितवनका ट्राफिक प्रहरी प्रमुख रविन श्रेष्ठसँग यति बेला हामी कुराकानी गर्दैछौँ क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका प्रमुख रमेश पौडेलसँग र चितवनमा भइरहेको रगतका अभावका विषयमा हामी कुराकानी गर्दैछौँ रमेश सरलाई स्वागत का कार्यक्रम अर्पण बसमा हामी सम्पर्कको प्रयासमा रहिरहेका छौँ र रह दैनिक एक सय पचास युनिट रगत भए पनि रक्तदान गर्ने युवा शक्ति सबै विदेशिएका छन् जसले गर्दा पनि अहिले रगतको अभाव भइरहेको छ त्यसै गरी गर्मीको बेला पनि छ त्यसले गर्दा पनि रक्तदान गर्नेहरूको सङ्ख्यामा कमी भएको छ यसले गर्दा पनि रगतको अभाव भइराखेको छ चितवनमा भएको रगत काठमाडौँमा लगिन्छ र अभाव भएको खण्डमा काठमाडौँबाट पनि चितवनमा ल्याउने गरिएको छ अभाव भएको खण्डमा हामी यही रगतको अभावको विषयमा कुराकानी गर्ने प्रयासमा छौँ रगतको अभाव किन भइराखेको छ यस विषयमा हामी क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका प्रमुख रमेश पौडेलसँग हामीले कुराकानीको प्रयासलाई जोडिराखेका छौँ र रक्तदान कार्यक्रम पनि गर्मी मौसमसँगै केही कम भएका छन् त्यसले गर्दा पनि को आपूर्ति हुन सकेको छैन र त्यसले गर्दा रगतको अभाव भएको पनि क्षेत्रीय रक्त सञ्चार केन्द्रले जनाएको छ चितवनमा मेडिकल सिटीको रूपमा चिरिने चितवन जिल्लामा सबैतिरका दुर्घटनाका बिरामीहरू घाइतेहरू चितवन आउने गर्छन् र त्यसले गर्दा पनि रगतको अभाव रहने गर्छ यसको आपूर्ति हुन सकेको छैन यो आपूर्तिलाई सहज बनाउनका लागि के गर्न सकिन्छ यो विषयमा हामी कुराकानी गर्दैछौँ दैनिक एक सय पचास युनिट रगत माग हुन्छ चितवनमा त्यो मात्रा अहिले पुरा हुन सकेको छैन यसको अभाव किन यसरी खड्किराखेको छ रगतको अभाव र यसलाई सहजता दिनका लागि र आपूर्ति सहज बनाउनका लागि के कस्ता प्रयासहरू भइराखेका छन् यो विषयमा हामी कुराकानी गर्दैछौँ क्षेत्रीय रक्त संचार केन्द्र भरतपुरका रमेश पौडेलसँग हामी कुराकानी गर्दैछौँ क्षेत्रीय रक्त संसार केन्द्र भरतपुरका प्रमुख रमेश पौडेलसँग हामी कुराकानी गर्दछौँ रमेश सरलाई स्वागत छ कार्यक्रम अर्पण बसमा स्वागत छ धन्यवाद सर जुन चितुवनमा रगतको अभाव भयो भनेर समाचारहरू सार्वजनिक भइराखेका छन् खास कुरा हो के हो र पछिल्लो अवस्था चाहिँ के छ रगतको अवस्थाको विषयमा चितुवनको खण्डमा रगतको अभाव चाहिँ अलिअलि भएकै हो अब यो चितवनमा विभिन्न संख्यामा वृद्धि एवं यहाँ उपचार त आउने बिरामीहरूको विशेषज्ञता डक्टरहरूको विशेषज्ञता सेवामा पनि वृद्धि भइरहेको सन्दर्भमा हाल चाहिँ रगतको अभावमा रगतको अभाव भन्नु हुँदाखेरि माघ बढी भएको कारणले जुन हामीले रक्त सङ्कलन गरिरहेका छौँ त्यो रक्त सङ्कलनले पुर्याउन नसकेको अवस्था हो अत्याधिक वृद्धि भएको छ दैनिक कति अहिले एक सय पचास युनिट रगत माग अब हामीले अनुमानित गर्दाखेरि एक सय पचास युनिट रगत चाहिँ सङ्कलन र वितरण गर्न सक्यौँ भने सजिलो हुने तर त्यो त्यति सङ्कलन पुर्याउनु सक हामीलाई असजिलो ए... अवस्था सिर्जना भएको छ अहिले चाहिँ कति छन् दैनिक खपत भएका कति छन् खत चाहिँ तपाईँको दरले त्यो खपतले पुगेको छैन बुदागत रूपमा भनिदिनुहोस् के के कारण रहे र त्यो खपत सत्तरी असी भन्नुभयो यहाँले एक चाहिन्छ भनेर भन्नुभएको छ के के कारणहरू देख्नुहुन्छ यहाँले चाहिँ अनि यसको कारण के हो भन्दाखेरि पहिला त हामीले बुझ्नु पर्यो रगत चाहिँ मानव शरीरमा आफै निर्मित हो कुनै वैज्ञानिक आधारले साइन्टिस्टले विद्वानहरूले बनाएर कुनै उद्योग कल कारखाना बनाएर बन्ने चिज होइन मानव रगत एउटा बुझ्नु पऱ्यो अर्को चाहिँ देशको विभिन्न परिस्थितिहरूले गर्दा गाउँघरका गर सहर बजारका युवाहरू विभिन्न कारणहरूले राज्यको कारणले गर्दाखेरि वैदेशिक गर पलायनमा तिसौँ लाख नेपालका चाहिँ युवाहरू चाहिँ विदेश पलायन भएका छन् ती मान्छेहरू त तपाईँको नेपालमा एउटा अहिले प्रचण्ड गर्मीको कारण ज्वरोको कारण खेतीपातीको सिजन र यो स्कुल कलेजहरूको एक्जाम र विधाको यावत कारणहरूले गर्दाखेरि रक्त सङ्कलनमा केही कठिनाई हामीले महसुस गरेका छौँ कसरी म्यानेज गर्नु भएको अनि म्यानेज त तपाईँको एकदमै यो दुःखका साथ हामीले म्यानेज गरिरहेका छौँ बिरामीको मान्छेहरूलाई तपाईँहरूले आफन्त बिरामीलाई आवश्यक पर्दाखेरि सम्भव भएसम्म तपाईँहरूले आफ्नो मान्छेहरू ल्याएर रक्तदान कार्यक्रममा सहयोग गर्नुहोस् भनेर हामीले अनुरोध अपिल गरिरहेका छौँ त्यो मात्र हो या कतैबाट यहाँले हामीले भेटौडाबाट मगाएर काठमाडौँबाट मगाएर तर पनि अहिले नेपालमै रगतको स्थिति चाहिँ रक्त सङ्कलनमा कमी भएको छ नेपालमै कमी भएको यो अवस्था हो अब सङ्कलन कमी हुँदै गइरहेको छ अहिले मैले भने युवाहरू जो रक्तदान गर्न हुन्न भन्ने एउटा त्यो मानसिकता पनि छ नि यो मानसिकता हटाउन के गर्न सकिन्छ के हुँदा नेपाल नेट क्रस सोसाइटीले आफ्नो समय अनुकूलले भ्याएसम्म चाहिँ जनचेतना फैलाइराख्ने हो मिडियाले समाजका सामाजिक व्यक्तित्वहरूले पनि रक्तदान सम्बन्धी जनचेतना फैलाइरहनु भएको छ जुन रणनीति जुन जनचेतना फैलाएको छ त्यो चाहिँ कमी भएको हामीले नेपालीले महसुस गरेको छ यसलाई नयाँ रणनीति बनाएर अब कसरी जाने भनेर चाहिँ एउटा नयाँ रणनीति बनाउनु पर्छ भन्ने आवश्यकता खड्किएको छ तैपनि के अब रगत दिएको खण्डमा आफैले अलिकति असर गर्ने हो कि भने त्यो एउटा जनमानसमा त्यो मानसिकता छ नि त्यो चाहिँ अब नबुझेर पहिला शिक्षाको अज्ञानता कारणले हो अहिले त धेरै अब चितवनमा बिस पच्चिस हजार अब त सङ्कलन वर्ष भइरहेको छ नभएको होइन तर पनि जति भएको छ त्यसले पुगेन चितवनमा मेडिकल सिटीको रूपमा जुन डेभलप भयो त्यो किसिमको चाहिँ त्यसलाई पूर्वाधारलाई तयार गर्नको लागि हामीले जस्तो कार्यक्रममा कम्युनिटीमा जनचेतना फैलाउनु पर्छ भनेर जुन सबै राज्यका निकायहरू स्वास्थ्यका निकायहरूले जुन एउटा चाहिँ जिम्मेवारी बोध हुनुपर्ने हो त्यो बोर्ड चाहिँ कम्युनिटीको हामीले महसुस गऱ्यौँ भनिन्छ नि त्यो मौसम अनुसार पनि रक्तदान गरिन्छ जाडो महिनामा अलि हुन्छ कि भन्ने त्यो छ यो ना ना त तपाईँको दाताले पवित्र माननीय भावनाबाट रक्तदान कार्यक्रम सहभागी भएर गर्ने हो गर्मी मौसममा तपाईँको खलखल पसिना आइरहेको छ शरीरलाई अनि भइरहेको बेलामा रक्तदान बेसी रक्तदान सङ्ख्यामा घटेको छ जाडो महिनामा तपाईँको चाडबाड भएको सबभन्दा बढी अहिले हामीलाई रक्त सङ्कलन असोजमा भइरहेको छ दसैँको अगाडि किन भन्दाखेरि हाम्रो पलान भएका भाइ साथी भाइहरू चाहिँ स्वदेश फर्किने चाडबाडको क्रममा त्यो क्रममा फर्किँदाखेरि रक्तदान धेरै हुने र अर्को के छ भन्दा त्यो बेलामा रगत चाहिँ कम चाहिने किन भन्दाखेरि स्वास्थ्यमा कार्यरत कर्मचारीहरूको पनि बिदा हुने हस्टेलहरू पनि स्वरोजित सेवा मात्रै सञ्चालन गर्ने बिरामीका आफन्तीहरूले पनि चाडबाडको मुखमा बिरामी उपचार गराउनलाई त्यति तयार नगर्ने यी कुराहरूले गर्दा मिलेको छैन समष्टिगत रूपमा के हो भन्दाखेरि हामीले केही जनचेतनाको रणनीतिहरू अहिले जुन हामीले समेट्न नसकेको युवा युवतीहरूलाई मानवीय सेवा कार्य जस्तो पवित्र कार्यमा रक्तदान जस्तो पवित्र कार्यमा कसरी सहभागिता गराउने भन्ने विषयमा नेपाल लेटका सोसाइटी चितौ जिल्ला शाखा या नेपाल लेटका सोसाइटी क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरले नयाँ रणनीति बनाएर अब कसरी कम्प्युटी खाने भन्नेमा हामी लागिरहेको रणनीतिका विषयहरू पनि के छन् यहाँले अनि अब यो रणनीति के हो भन्दाखेरि अब एकदमै स्पष्ट रूपमा बुझ्नुपर्ने भने हाम्रो mm. र रक्तदान गर्नलाई जुन मूल हो नि मुहान भनेको mm. टेन प्लस टूका भाइ बहिनी नै हो अब mm. टेन प्लस टूका भाइ बहिनीहरूलाई कसरी यो कार्यमा सहभागिता गराउने टेन प्लस टूका भाइ बहिनीहरूलाई कसरी यो कार्यमा सहभागिता गराउने भनेर केही शिक्षाविद केही सामाजिक विज्ञहरूसँग केही मनोभा मनोविज्ञहरूसँग लाग नयाँ रणनीति बनाएर उनीहरूलाई पवित्र कार्यमा कसरी सहभागिता गराउन सकिन्छ भन्ने नै हाम्रो रणनीतिको प्रमुख उद्देश्य धेरै नै हो अब कतिपय ठाउँमा यस्ता आवाजहरू पनि उठे दिँदाखेरि सित्तैमा दिनुपर्ने र आफूलाई चाहिँ किन्नुपर्ने यो बाध्यता कि अनि कुरा चाहिँ तपाईँले भन्नुभएको कुरा सत्य हो कुरा के हो भन्दा हामीले नेपाल रक्त सोसाइटीले र तपाईँको यो रक्त सञ्चारमा कार्य प्राविधिक साथीहरूले पनि हामीले के आवाज उठाएका छौँ नेपाल सरकारलाई भन्दा जनताले दिएको र निशुल्क पाउनुपर्छ र ब्लड ब्याङ्कको लागि नेपाल सरकारले आजसम्म धातो किताबमा बजेट छुट्याएको छैन र नेपाल रेडक्रस सोसाइटीले कस्ट्रेसन सिस्टमले नेपालभरिको ब्लक प्रोग्राम चाहिँ चलाउनु पर्ने बाध्यता भएको छ एउटा गाउँघरको प्राइभेट स्कुल चलाउनुलाई एउटा होला चलाउनुलाई नेपाल सरकारले नेपाल रेडक्रस सोसाइटीले यत्रो ठुलो मान्छे बाँच्ने त्यसलाई चलाउँदाखेरि नेपाल सरकारले आजसम्म नेपालले चलाएको ब्लड प्रोग्रामलाई एक पैसा पनि बजेटमा विनियोजित नगरेको कारणले यो समस्या आएको त्यो नेपाल सरकारले हामीलाई चाहिँ ब्लड ब्याङ्क सञ्चालन गर्दा लागत पर्स दिएमा हामी चाहिँ नि शुल्क रूपमा जनताले र निशुल्क रूपमा जनतालाई नै दिन हामी तयार छौँ अब त्यसको लागि पनि के छ भन्दा हामीले ब्लड ब्याङ्क किन्नु पऱ्यो ब्लड ट्रान्समिसन सेट किन्नु पऱ्यो त्यसपछि एचआइबी टेस्टिङ गरिदिनु पऱ्यो हेपाटाइटिस सी चिफ लिस्ट ब्लड ग्रुपिङ क्रस म्याचिङ ब्लड स्टेज ब्लड ब्याङ्कको चाहिने इक्विपमेन्टहरू ब्लड ब्याङ्कको कारण कर्मचारीहरूको तलब भत्ता सुविधा रक्तदान कार्यक्रममा लाग्ने म्यानेजरिङ कस्ट बिजुली पानी टेलिफोन इक्विपमेन्टहरूको मेन्टेनेन्स कस्ट चाहिँ यही बिरामीलाई दिएको जुन परीक्षण गरेको सेवा शुल्क लिएको पैसाबाटै म्यानेज गर्ने हो यसलाई नाफामूलक नभइकन सेवामूलक रूपले कस्ट सिस्टम तै पनि अब चाहिएको खण्डमा किनभेच हुँदैन बुझ्नुपर्ने कुरा चाहिँ त्यहाँनिर होइन मान्छेको रगत विश्वको अन्तर्राष्ट्रिय कानुन र नेपालको कानुनले मानव रगत किनबेद चाहिँ रोकेको छ त्यो धेरै पहिलादेखि र यही धारामा नेपाल सरकार नेपाल रक्त सोसाइटी विश्वको चाहिँ विभिन्न दौलेस हो लागिरहेको छ र मान्छेको रगत किनबेज हुँदैन र भएको पनि छैन यदि मान्छेको रगत किनबेज भयो भने नेपालको कानुन अनुसार सम्बन्धित निकायमा रक्त सञ्चारमा जिल्ला प्रहरीमा उजुरी गऱ्यो भने जो मान्छेले किनबेच गरेको छ त्यसलाई कानुनी कारवाही पनि हुन्छ कुरा बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि सेवा सुविधालाई किनबेच भन्नु पनि भएन यो चाहिँ नबुझेको भाषा भयो र हामीले रक्त सङ्कलन गर्दा ब्लड त्याग किन्नु पऱ्यो ब्लड ट्रान्समिसन एचआइबी टेस्टिङ हेपाटाइटिस बी टेस्टिङ हेपाटाइटिस सी टेस्टिङ सिफलिस्ट र ब्लड ब्याङ्कको चाहिँ त्यसलाई कलेक्स टेस्टिङ प्रोसिडियर गर्न लाग्ने खर्च बिजुली पानी इक्विपमेन्टहरू किन्ने खर्च त्यो चाहिँ हामीले म्यानेजरिङ कस्ट चाहिँ न्यूनतम सबभन्दा न्यून जोडेर एकदम सेवा शुल्क लिएको हो अब आम आम सर्वसाधारणले त्यसरी त बुझ्दैनन् ओ, हो यही बुझाउन नसकिनु चाहिँ हाम्रो पनि कमजोरी हो नेपाल सरकारको पनि कमजोरी हो कम र जुन रगत कन्ज्युमर गर्ने हस्पिटलहरू हुनुहुन्छ उहाँ डाक्टर नर्सेस र सम्बन्धित हस्टलको व्यवस्थापन पछिको पनि कमजोरी हो यो कमजोरी हामीले स्विकार्नुपर्छ रमेश सर अब जुन यो ब्लड बैङ्कबाट चाहिँ कुन अस्पतालमा बढिरहेको जान्छ अब यो कुन अस्पतालमा बढिरहेको जान्छ भन्दाखेरि तपाईँको अहिलेसम्मको हाम्रो तथ्याङ्कलाई चाहिँ क्यान्सरमा बढी जान्छ क्याम्सर हस्पिटलमा त्यसपछि मेडिकल कलेजहरूमा सरकारी हस्पिटलमा प्राइभेट हस्पिटलहरूमा रगत त चौबिस घन्टा सेवा रक्त सञ्चार सेवा चौबिस घन्टा नै चलाएको हुँदाखेरि आवश्यकता आउँछ सबैमा जान्छ तर भोलि चाहिँ खपर चाहिँ क्याम्स अन्त्यमा छौँ रमेश सर अब आम सर्वसाधारणलाई रक्तदान प्रति चाहिँ उत्प्रेरित गर्नको लागि यहाँको आग्रह कस्तो रहन्छ युवा युवतीहरूलाई आफ्नो मानवीय सेवा कार्यमा समावित भई रक्तदान जस्तो पवित्र सेवा कार्यमा सहभागी भई मानव बताउने जी, रक्तदान जीवनदान रक्तदान महादान जस्तो पवित्र नारालाई अगाडि बढाउने म सम्पूर्ण आदरण श्रद्धे रक्तदाताहरूप्रति हार्दिक अपिल गर्दछु हुन्छ रमेश सर यो कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु धन्यवाद उहाँ क्षेत्रीय रक्त संसार केन्द्र भरतपुरका प्रमुख रमेश पौडेलसँग हामीले कुराकानी गर्यौँ चितवनमा भइरहेको रगतको अभावका विषयमा र रगतको अभाव हटाउनका लागि के गर्न सकिने सकिन्छ यो विषयमा हामी कुराकानी गऱ्यौँ हामी केही बेर विश्राम लिनेछौँ विश्रामपछि हामी फेरि पनि अर्पण बहसमा उपस्थित हुनेछौँ भिडी खीच्ने काम तो सी अब मिक्सिंग भाई लठा पठाको कति खेरा आने खोई ए त आईपुगे आई जा अ काम सीटि आउना तो आए दाई तर दुई फोटो भिडियो को समझना सम्पर्कुजन र एक सौरा छपन्न पाँच बैसठी सात सय त्रिपन्न मोबाइल विश्वास तिमल सिन्हा अन्ठानब्बे चार एकाउन्न सत्र शून्य असी हामी बोलाउँछौँ एक पटक अर्को पटक तपाईँ आफै आउनुहुनेछ हामी कहाँ कार जी पनि भाडामा पाइन्छ ग्रुप एक का दोसरो प्रश्न हवाई टिकट रेल टिकट अंतरराष्ट्रीय कुरियर मनी चेन्ज संपूर्ण सेवा एक कै हो तपाईँ पनि सम्पूर्ण सेवा र सुविधा भएको ट्राभल्सको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् साथमा विदेशबाट पठाएको भिसा प्रोसेसिङ तथा श्रम स्वीकृतिका लागि सहयोग गरिन्छ साथै रिकन फर्म क्यान्सलिङको सुविधा सम्पर्क न्यु मिमो टुर्स एन्ड ट्राभल्स सौराहा हिमालयन ब्याङ्कको भवन फोन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे राम्रो गहना लगाएर राम्री बन भनेको कहाँ जाने कहाँमा त अलमल् नाठी यति सानो कुरामा पनि टेन्सन लिनु पर्छ त खुरुको पर्सा बजारमा रहेको नेत्र ज्योति एन्ड मेग्दी सुनसादी पसलमा गइहाल्न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 नेत्रबहादुर खड्का खडका थोके यसपालि थो त मलाई गहना चाहिन्छ चाहिन्छ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 हजुर हामी कहाँ दक्ष कालीगरद्वारा आधुनिक कलात्मक एवं गुणस्तरका गर गहना तयार गरिने अधर अनुसार गरय गरिने कम्प्युटर प्रविधिबाट नाप्तोल गरिने राशि अनुसारका पत्थर साथै नयाँ गराना गर गहना साटिने सम्पर्क जय श्री राम जसपाई प्रोपराइटरब्बे चार पचास त्रिचालिस चार सय अन्ठानब्बे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 यदि तर तथा अफिस आवश्यक पर्ने विभिन्न साइज तथा मोडल का झाल ढोका साथ बैंक तथा का रत्नगर की पहिलो उद्योग ओम आल्मता घाट भा सस्तो रंगरोगन करना न पर्ने सफा करना सजिलो घाम पानी न खाने खिया नलाग्ने न पसांगी आकर्षक देखिने संपर्क ओम आल्मीतल चोक फोन ओम सापकोटा फोन को ठ सय नौ मोबाइल ओपन फर जनवरी जुलाई टु थाउजन्ड पे मनीसा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 जापान जानको लागि काउन्सेलिङ र प्रोसेसिङको भरपल्न्ट्याक्ट नारी एजुकेसन काउन्सलटेन्सी सौराहा चोक टिभिया सोरुमको नजिकै फोन नम्बर शून्य छपन्न पाँच साठी नौ सय पचपन्न मोबाइल नम्बर अन्ठानब्बे चार बावन्न हजुर, ल हजूर हमीपर् समझी सम्धी होने भयो केटाकेटी एक अर् मन पाई हाले अब किन किला गहना को ऑर्डर कर हजूर ने चिंत लिन्न पर्देन होने वाला समझीजी हम्रे रत्नगर दुई सिमा हल रोड में सागर सुन चाँदी पसल छिंता लिखो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 कीर्तिमान विश्वकर्मा सुन मास हम्रो प्रतिबद्धता अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहार्ज र यो कार्यक्रम अर्पण बहस फेरि पनि स्वागत छ कार्यक्रम अर्पण बहसमा अर्पण बहसमा हामीले विशाम अगाडि कुराकानी गरेका थियौँ चिन्धोनमा भइरहेको रगतको अभावका विषयमा र यसलाई सहज बनाउनका लागि गर्न सक्ने उपायका विषयमा हामीले कुराकानी गरेका थियौँ अब भने हामी कुराकानी गर्दैछौँ बढ्दो ट्राफिक दुर्घटना र यसमा किन यसरी दुर्घटनाहरू बढिराखेका छन् इसका प्रयास जिल्ला ट्राफिक प्रहरी कार्य कसरी कर चितुवन को सन्दर्भ में भन्न पादे चितवन बड़ी दुर्घटना होने जिला का रूप में रहकर ट्राफिक सचेतना को कमी का कारण दुर्घटना में वृद्धि भेजक दुर्घटना बढ़ी राखि तेगरी बाटो में हिड़ने बटुआ कारण भौगोलिक अवस्था को कारण इसी दुर्घटना ने वृद्धि भएको छ दुर्घटना बढिराखेको छ यसमा ट्राफिकको भूमिका कस्तो रहनु पर्ने हो यो विषयमा हामी कुराकानी गर्दैछौँ ट्राफिकको भूमिका नै त्यति प्रभावकारी भएन भन्ने गुनासाहरू पनि आइराखेका छन् बेला बेलामा यस्ता गुनासाहरू आइराखेका छन् पछिल्लो समय पूर्वी चितवनमा भन्नुपर्दाखेरि ट्राफिक चेक जाँचमा त्यति कड़ाई गरिएको छैन पहिला जस्तो दैनिक जसो जुन चेक हुने थियो त्यो चेक जाँच आजकल नभइरहेको अवस्था पनि रहेको छ यसले गर्दा पनि दुर्घटना बढेका छन् ट्राफिक नियम उल्लङ्घन गर्नेको सङ्ख्यामा पनि वृद्धि भइराखेको छ यसमा ट्राफिक प्रहरी कार्यालय चितुवनले अब भावी रणनीति कसरी अगाडि बढाउला यो विषयमा हामी कुराकानी गर्दैछौँ जिल्ला ट्राफिक प्रहरी कार्यालय चितुवनका प्रमुख रविन श्रेष्ठसँग हामी कुराकानी गर्दैछौँ चितुवनमा ट्राफिक जनशक्तिको अभाव पनि भयो भनेर ट्राफिक कार्यालयले पटक पटक बताइराखेको छ र जनशक्ति अभावको कारणले गर्दाखेरि जुन चितवन जिल्लामा चाहिने पर्ने हो जनशक्ति त्यो पुरा हुन नसकेकाले पनि दुर्घटना भइराखेका छन् ट्राफिक नियममा त्यति कडाइ हुन सकिराखेको छैन ट्राफिक नियम उल्लङ्घनका घटनाहरू पनि भइराखेका छन् जिल्ला ट्राफिक प्रहरवन अब कसरी अगाडि बढ्दैछ हामी कुराकानी गर्दैछौँ जिल्ला ट्राफिक प्रहरी कार्य चितवनका प्रमुख रबिन श्रेष्ठसँग बढ्दो दुर्घटना यसको न्यूनीकरणका लागि गर्न सकिने उपायका विषयमा हामी कुराकानी गर्दैछौँ जिल्ला ट्राफिक प्रहरी कार्य चितवनका प्रमुख रविन श्रेष्ठसँग रबिन सरलाई स्वागत कार्यक्रम अर्पण बसमा रबिन सरलाई स्वागत छ जुन अगा। अगा। यो दुर्घटना बढिराखेका छन् हामी समग्र नेपालको कुराकानी गऱ्यौँ चितवनको कुराकानी गरौँला यो दुर्घटना बढ्नुको कारण चाहिँ यहाँ प्रमुख चितवनको प्रमुख हुनुहुन्छ यसको नाताले चाहिँ के भन्नुहुन्छ कस किन यसरी दुर्घटनाहरू बढिराखेका छन् हजुर अब दुर्घटना वृद्धि हुनुमा पनि अब कुनै एक कारण मात्रै अवश्य नहोला यसमा यो कन्ट्रिब्युटिङ धेरै हुन्छन् अब जुन हाम्रो सुरुको त अब यो स सडक पूर्वाधार त अहिलेसम्म बिस्तार हुन सकेका छैन र गाडीको चाप अत्याधिक वृद्धि र जनसङ्ख्या वृद्धिको कारणले गर्दाखेरि पनि एक्सिडेन्टहरू भइराखेको छ र विशेष गरेर यो महानगरी कारण यान्त्रिक कारण र जुन सडक प्रयोगकर्ताहरू हुनुहुन्छ उहाँहरूले ट्राफिक नियम सम्बन्धी सचेत सचेतताको कमीले गरिराखेको पनि भएको छ आ, आ, फ़, आ, र रविन शर्मा जुन यहाँलाई पनि एउटा आरोप आइराख्छ बेला बेलामा आलोचना भइराखेका छन् ट्राफिकले पनि त्यति कडा गर्दैन जसले गर्दा पनि दुर्घटना गर भयो भनिन्छ नि हजुर मैले सुनिन हजुर जुन अब यहाँले बुदागत रूपमा भन्नुभयो गाडीको चाप मानवीय यान्त्रिक कारण सचेतनाको कमीले गर्दा दुर्घटना बढेका छन् भन्नुभयो अब जुन यहाँलाई पनि लाग्ने आरोप छ नि ट्राफिक प्रहरले पनि त्यति दे सक्रियता देखाएन प्रभावकारी भूमिका निर्वाह गर्न सकिन भन्ने जस्ता यस्ता आवाजहरू पनि छन् नि हजुर अब यसमा वास्तवमा त्यो रोडमा एकजना ट्राफिक पुलिस भयो भने पनि सवारी चालक साथीहरूमा चाहिँ नि अवश्य पनि यो सकारात्मक प्रभाव चाहिँ नै पर्छ चालक ट्राफिक प्रहरी बाटोमा देख्यो भने अलिक सचेत हुने अवस्था चाहिँ छ त्यो वास्तवमा हो पनि तर मैले त्यो चितवन जिल्लामा चाहिँ यो जुन जनशक्तिको अभाव भनेर मैले उसमा मैले जानकारी दिइसकेको छु त्यो जनशक्तिको अभावले गर्दाखेरि मैले चाहिँ नै आवश्यक परेको ठाउँमा समेत ट्राफिक चाहिँ नै परिचालन गर्न सकेको छुइनँ जस्तो अब यो हजुरको टाढीकै हकमा भन्ने हो भने कम्तीमा पनि दसजनासम्म ट्राफिक आवश्यकता पर्छ त्योसम्म पनि मैले उपलब्ध गराउन सकेको छुइनँ अनि त्यो स्रोत साधनको अभावले गरिराखेको पनि हो र वास्तवमा चाहिँ ट्राफिक तरीलाई चाहिँ परिचालन गर्न सकियो असाध्यै रोडमा उब्ज्याउन मात्र सकियो भने पनि दुर्घटना न्यूनीकरण चाहिँ हुन्छ चितवनको हकमा कति जति जनशक्ति चाहिने हो हजुर मैले अब, ए, अब मजदुर कार्यालय कार्यालयहरूमा पनि मैले धेरैचोटि मैले देखाबरी गरिसकेका छु बास्को जिल्लामा ट्राफिक व्यवस्थापनको लागि न्यूनतम चाहिने ट्राफिक जनशक्ति भने त्यो नब्बेजना हजुरको नब्बेजना भयो भने बल्ल ट्राफिक व्यवस्थापन चाहिँ गर्न सकिन्छ तर अहिले हालको स्थितिमा चाहिँ मसँग यो जिल्लाभरिमा जम्मा पैँतिसजनाको दरबन्दी छ कार्यरत सङ्ख्या त्यसले गर्दाखेरि जति आवश्यक पर्ने हो त्यसको फिफ्टी पर्सेन्ट पनि नभए जनशक्ति नभएको हुनाले चाहिँ वास्तवमा मैले ट्राफिक म्यानेजमेन्ट गर्न पनि त्यति जनशक्तिले गर्न पनि सकेका छुइनँ यसको लागि पहल गर्नु पर्ला नि अब जुन अब नब्बेजना भन्नुभयो यहाँले पैँतिसजना छ आधीभन्दा नि कम छ अब यसको लागि पहल पनि गर्नु पर्ला नि त हजुर अब मैले पहल भन्दा पनि म भन्दा आउने अगाडिका सरहरूले पनि धेरै पहल गर्नुभएको मैले पनि अब म विगत तिन महिनादेखि चाहिँ चिरन जिल्लामा कार्यरत छु र मैले तिन महिनाको बिचमा पनि मैले औपचारिक अनौपचारिक धेरैचोटि सरहरू मात्रै मैले त्यो देखापरि र अनुरोधहरू पनि गरिसकेका छु तैपनि यो जनशक्ति उपलब्ध चाहिँ हुन सकेका छैन अब आशा गरौँ निकट भविष्यमा चाहिँ चाँडै जनशक्ति आइपुग्ला र अब ट्राफिक व्यवस्थापनमा अलि सुधारै नै होला भन्ने चाहिँ त्यो अब यहाँले तिन महिना भन्नुभयो यो बिचमा चाहिँ कस्तो पाउनु भएको छ यो चितवनमा ट्राफिकमा मान्छेको त्यो सचेतना घटना दुर्घटनामा यहाँको अनुभव हजुर अब चितवन जिल्लाको हकमा ट्राफिक सचेतनाको कमी पनि केही हदसम्म मैले देखेको र ट्राफिक प्रहरी चाहिँ नभएपछि अलि ट्राफिक नियम उल्लङ्घन गर्ने प्रविधि पनि यता गरेर चाहिँ देखिन्छ समग्रमा मतलब ट्राफिक माछा काठमाडौँबाट आयो खासै भिन्नता चाहिँ नि सिताउन पनि खासै पाइएन तर काठमाडौँमा चाहिँ जनशक्ति यहाँको भन्दा पर्याप्त छ त्यहाँ म्यानेजमेन्ट गर्न सकिन्छ तर यहाँको हकमा चाहिँ जनशक्ति मुख्य समस्या नै जनशक्तिको अभाव भएको त्यसले गर्दाखेरि गाह्रो चाहिँ अलिक गाह्रो भएको अब जुन यो भएको जनशक्तिलाई पनि निरन्तर रूपमा ड्युटीमा खटाउँदाखेरि अलिक त्यसले दुर्घटनामा कमी हुन्थ्यो होला त्यो अहिले पछिल्लो समय छैन त्यति सक्रियतापूर्वक चाहिँ लाग्न सकिराखेको छैन त्यो हामी पनि देख्छौँ हजुर हजुर यो भागोकारी गर्नको लागि हजुर यो परिचालनको हकमा यो चौबिस घन्टामा लगभग सोह्रदेखि सत्र घन्टासम्म चाहिँ खर्चिन्छ अब पैँतिसजनाको दरबन्दीले पैँतिसजना जुन कार्यरत सङ्ख्या हो त्यसले चाहिँ यो हाम्रो पुरिन्तारदेखि लिएर लोथरसम्म र हाम्रो यो भित्री एरियाहरू समेत यही पैँतिसजना चाहिँ परिचालन गर्नुपर्छ र यत्रो ठुलो जिल्लामा एरियामा हाइवे पनि लगभग रुपियाँभन्दा नि बेसी छ त्यसमा पैँतिसजना भने साह्रै न्यूनै हो अहिले आफ्नो जनची पनि लगभग सोह्र सत्र घन्टा खस्टिन्छ भनेपछि त्यो त वास्तवमा अधिक समय नै हो अन्त्यमा अब जो जुन अब कतिपयलाई ज्ञान छैन ट्राफिक नियम सम्बन्धी यह ज्ञान को अभाव दुर्घटना भैराखंड हमी अजय देख सवारी साधन में बड़ी यात्रु राखने इसल दुर्घटना बढ़ी रखे अंत्य यहाँ को आग्रह सलाह सुझाव आम सर्वसाधारण अब मैं समय पचेतना सचेतना कार्यक्रम सञ्चालन अहिले पनि गरिराखेको छु मैले भ्याएसम्म महिनाको दुई तिनवटा स्कुलहरूमा कलेजमा कलेज र स्कुल गरेर दुई तिनवटा महिनाको दिन गरिराखेको छु त्यसलाई मैले जनस्तर र यो स्कुल र कलेजमा मात्र सिपिट नराखी जनस्तर र जुन चालक र सञ्चालकहरू हुनुहुन्छ उहाँहरूलाई पनि मैले दिने भनेर मैले म्याटेरियल्सहरू एकदमै तयार पारिसकेको छु अब यहाँहरूले पछि यसको जानकारी पाउनुहुन्छ म अब अबका दिनमा चाहिँ नि म चाहे नै त्यो सचेतना क्लासहरू म सुरु गर्छु हुन्छ रबिनजी हामीलाई यो समय दिनुभयो कुराकानी गरिदिनु भयो यहाँलाई धन्यवाद दिन चाहन्छु धन्यवाद हुन्थ्यो जिल्ला ट्राफिक प्रहरीकाले चितवनका प्रमुख रविन श्रेष्ठसँग हामीले कुराकानी गऱ्यौँ बढ्दो दुर्घटना र यसमा ट्राफिकको भूमिकाका विषयमा रहेर कुराकानी गऱ्यौँ जनशक्ति अभाव छ नब्बेजना चितवनमा साइन्छ भन्दै उहाँ र पैँतिसजनाको दरबन्दी छ कार्यरत पैँतिसजना छन् त्यसले गर्दा पनि अभाव छ जनशक्तिको त्यसले गर्दा दुर्घटनाहरू रा बढिराखेका छन् भन्ने उहाँको एउटा यो अभिव्यक्ति एउटा धारणा हामीले बुझ्यौँ आज को लगी अर्पण बहस को समय लगभग सकिने आंटे अर्पण बहस में रहकर हमने कुरा गये आज चितवन में बढ़्द रगत रगतको अभाव अ बढ़ो सवारी दुर्घटना ये दुईटा विषय में हमारे गये आगामी सातनी कई विषय वस्तु का साथ उपस्थित होने सा। तेन जेलसम का बिदा मून पर्च रिजन धन्यवाद सर रे रेडियो सुनभ त धेरै धेरै धन्यवाद आजको श्रृङ्खलाबाट ध्रुवराज विधा हुन्छु नमस्कार